धन्यवाद प्रेमजी उना पाउन अवसरमा सर्वप्रथम जिल्ला प्रहरी कार्यालयको तर्फबाट यहाँहरूलाई हार्दिक नमस्कार गर्न चाहन्छु र प्रहरी दिवसको अवसरमा यो प्रहरी दिवस चाहिँ हामीले हाम्रो यो अग्रजहरूको मार्गदर्शन अमर प्रहरीहरूको योगदान र नागरिक समाजको सहयोग हो यो यहाँहरूको कारणले नै नेपाल प्रहरीको धार स्तम्भ चाहिँ भएको छ र त्यस्तै यहाँहरूको सबैको सद्भाव सहयोग र सल्लाह यो हामी सम्पूर्ण प्रहरी अधि तथा जनावानहरूको लागि पुँजी चाहिँ बनेको छ यो पूजी हो हाम्रो लागि जसले हामीलाई चाहिँ सधैँ यो सत्कर्ममा लाइरहनु प्रेरणा हौसला होसा, चाहिँ प्रदान गर्दछ चा। र मार्ग निर्देशित पनि गर्दछ त्यसै क्रममा यस्तै किसिमका चाहिँ सहयोगहरू आगामी दिनहरूमा पनि हामीलाई प्रदान गर्नुभयो भने हामीसँग सहकार्य गर्नमा चाहिँ होस्टेलमा हैसियत गर्ने कुराहरूमा यहाँहरूको सधैँ सद्भाव र चाहिँ सहयोग रहनेछ र यहाँहरूको सधैँ हामीप्रति सकारात्मक सोच रहनेछ भन्ने चाहिँ यहाँहरूमा म अपिल गर्न चाहन्छु र चाहिँ अनुरोध गर्न पनि चाहन्छु र यहाँहरूको चाहिँ यो सहयोग र सद्भावले हामीलाई हौसला प्रदान गर्दछ र हामीलाई एउटा मार्ग निर्देशित पनि गर्दछ र एउटा हाम्रो अगाडि चाहिँ शान्ति सुरक्षा कायम राख्ने सवालमा एउटा मार्गचित्र निर्माण गरेर अगाडि बढ्ने एउटा प्रेरणा पनि दिनेछ त्यस कारणले गर्दाखेरि यहाँहरूको सधैँ समीपमा रहेर यहाँहरूसँग सहकार्य गरेर यहाँहरूको सधैँ सहयोगमा प्रहरी कार्यले चाहिँ अगाडि बढ्नेछ भन्नेमा यहाँहरूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु भर्खर आइपुग्नु भएको छ गुल्मी जिल्लाको शान्ति सुरक्षा कायम गर्न र अन्य अनुसन्धानका कुराहरूमा यहाँको राजनीतिक यहाँका समाजसेवी लगायतका व्यक्तिहरूबाट कतिको सहयोग पाउनु भएको छ म एकदम पूर्ण रूपमा सहयोग पाएको छु मैले प्रेमजी अब यहाँका राजनैतिक दलहरू पनि सम्पूर्ण चाहिँ कुनै कसैले पनि मलाई सबैले चाहिँ सहयोग गर्नु छ आफ्नो तर्फबाट हुनुपर्ने सम्पूर्ण सहयोगहरू चाहिँ मलाई गर्नु छ मलाई चाहिँ फिडब्याकहरू दिनुहुन्छ चा। मलाई चाहिँ सूचनाहरू चाहिँ दिएर चाहिँ मलाई चाहिँ आफ्नो कार्य अगाडि बढाउनलाई अभिप्रेरित पनि गर्नुभएको छ त्यस कारणले म ज्यादै नै कृतज्ञ छु त्यस्तै अन्य नागरिक समाजबाट चाहिँ पनि त्यस्तै किसिमको मलाई सहयोगहरू प्राप्त भएका छन् गर्ने मैले आफूले गरेका कामहरू को चाहिँ फ्रेमभित्र रहेर रहे, गर्ने कामहरूमा अगाडि बढ्ने कुराहरूमा सबैले मलाई चाहिँ सहयोग गर्नुभएको छ सूचनाहरू दिएर अन्य कार्यहरू चाहिँ ल यसरी गर्नुपर्छ भनेर चाहिँ हौसला चाहिँ बढाइराख्नु भएको छ जस्तै पत्रकार चाहिँ बन्धुहरूले पनि त्यही हिसाबले चाहिँ मलाई चाहिँ सहयोग गर्नुभएको छ बेला, -बेला समयमै सूचनाहरू प्रदान गरिदिने जिल्ला प्रहरी कार्यालयले गर्न खोजेका कार्यक्रमहरूलाई चाहिँ चेवा दिनलाई विभिन्न चाहिँ सञ्चारका माध्यमहरूबाट हाम्रा कुराहरू सम्प्रेषित गरेर सूचनाहरू सूचित गरिदिएर चाहिँ सर्वसाधारण जनताहरूलाई सूचित गरिदिनु भएको छ यसले चाहिँ निश्चय पनि जिल्ला प्रहरी कार्यालयका सम्पूर्ण प्रहरी अधिकारी तथा जनहरूलाई हौसला यहाँलाई स्मरण पनि हामीले पहिले गराइसकेका छौँ र धेरै डिएसपी साहबहरू आउँदाखेरि पहिलोपटक हामीले गुल्मी जिल्लाका तिनवटा हत्या घटनाका हत्याराहरू पत्ता नलागेको कुरा हामीले स्मरण गराउँदै आएका छौँ र आज यस अवसरमा पनि हामी स्मरण गराउन चाहन्छौँ चा। हतियारा छोप्ने अथवा अनुसन्धान गर्ने कहिले होला निकै ढिला सुस्ति भएको छ नि यसमा प्रेम पनि यसमा सबैभन्दा पहिला यहाँ आउँदाखेरि मेरो चाहिँ अन्तक्रिया कार्यक्रमहरू रहँदाखेरि पनि यहाँहरूले उठाउनु भएको कुरा हो त्यस बेला चाहिँ लगत्तै चाहिँ दसैँ परेको चाहिँ समय थियो र दसैँपछि फेरि सरायो मेला यो आफ्नो एउटा पहिचान थियो संस्कार संस्कृतिहरू चाहिँ थियो त्यसमा चाहिँ हामी इन्गेज भयौँ र अनुसन्धानको पाटोमा अब हामी चाहिँ केही क्षणमा हामीले चाहिँ यहाँहरूले चाहिँ जुन बेला उठाउनु भएको थियो त्यसका लागि चाहिँ मैले आफ्ना सम्बन्धित अधिकृतलाई चाहिँ निर्देशन दिइसकेको छु र अब यसको चाहिँ सुरुवात चाहिँ हामी चाहिँ सूक्ष्म रूपमा चाहिँ हामी गर्छौँ त्यसका लागि यहाँहरूबाट चाहिँ पाउने चाहिँ सहयोगको र यहाँबाट पाउनुपर्ने सूचनाहरूको लागि चाहिँ अपेक्षा पनि गर्छु र सहयोगको चाहिँ अपिल पनि गर्छु हजुर अनि अहिले भर्खरै दसैँ सिद्धियो र अब तिहार पनि आउँदैछ होइन यो चाडपर्वको बेला उत्पीड चाहिँ रोकसिखाएर गर्ने गाउँमा होइन एउटा अभद्र व्यवहार आफैले सुरु गर्ने अनि पछि जब यहाँ मुद्दा मामिला गर्दाखेरि फल्लो दलले फल्लो दललाई पिटो राजनीति ऋषि कुटपिट भयो भने राजनीतिक इस्यु बनाउने देखिएको छ प्रेमजी यसमा चाहिँ के छ भन्दाखेरि अहिलेसम्मको चाहिँ जस्तो झगडा त हुन्छन् सामान्यतया चाहिँ झगडा चाहिँ हुन्छन् समाज हो समाजमा भइसकेपछि कहीँ मेलमिलाप हुन्छ कहीँ झगडा हुन्छ तर चाहिँ हुन निश्चय पनि दुखद घटना के हो भने चाहिँ सकेसम्म नहुनु राम्रो हो र चाहिँ विशेष गरेर मदिरा सेवन गरेर चाहिँ झगडा हुने कामहरू चाहिँ अथवा कल हुने कामहरू त्यो आफैमा चाहिँ अमर्यादित चाहिँ क्रियाकलाप अन्तर्गत पर्दछ र यसमा चाहिँ जुन किसिमको झगडाहरू भएका छन् त्यसलाई चाहिँ नियन्त्रण गर्न चाहिँ प्रहरी सधैँ कटिबद्ध छ र फाटफुट चाहिँ कतिपय घटनाहरू भएका हकमा पनि हामीले चाहिँ झगडामा चाहिँ संलग्न त्यस्ता किसिमको गतिविधिमा संलग्न मान्छेलाई नियन्त्रणमा लिएका छौँ र नियन्त्रणमा लिएर आवश्यक कानुनी कार्यवाही पनि गरेका छौँ र त्यसमा चाहिँ राजनैतिक पार्टीहरूको तर्फबाट मलाई अझसम्म कुनै पनि चाहिँ मान्छेले यसरी फलाना दलले रेजेस्टर गर्यो भन्ने किसिमको कुनै पनि आएको छैन प्रेमजी जब कुटपिट घटनाका जुन मुद्दा लेखिन्छ र यहाँ तपाईँ कहाँ आउँछ जस्तो ऐपछि सुनपानी खाने शरीरमा केही नभएका मान्छेहरूले पनि दुई टोलाको बेरुवाऔी हरायो त्यसपछि हामीले कदा हाम्रो पाटो छ हामीले परिष्कृत ढङ्गबाट घटनाको अनुसन्धान गर्ने त्यो एउटा जिल्ला प्रहरी कार्यालय गुल्मीले एउटा थाले गरेको छ त्यसमा चाहिँ कुनै पनि एभिडेन्स बेस्ड प्रमाणमुखी अनुसन्धान गर्छौँ र त्यो प्रमाण चाहिँ अनुसन्धान गर्दाखेरि किसिमका जति पनि निवेदनमा लेखेर आएकै भरमा हामीले कसैलाई पनि कम्पेन्सेट गर्ने कुरो नै एक नम्बर कुरो भनेको कम्पेन्सेट गर्ने कुरो होइन क्षतिपूर्ति दिने भनेको कुरो किनभने झगडा दुई पक्ष हुन्छ भने त्यो भनेको दुई पक्षको बिचको मेलमिलाको कुरो मात्रै होइन त्यो समाजमा पनि नकारात्मक असर पार्छ त्यस त्यसलाई त्यो समाजमा नकारात्मक असर पार्ने त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न प्रथम दायित्व चाहिँ प्रहरी प्रशासनको त्यस त्यो यस्तो किसिमको काम चाहिँ हामीबाट हुँदैन यति बेला गुल्मी जिल्लावासीहरू आत्महत्याको घटनाले एकदमै तर्सित छन् र एकदम बढ्दो छ यसलाई न्यूनीकरण गर्ने जनचेतनात्मक कार्यक्रम त लैजाउँला हामी त्यस केही आत्महत्या भनिएको घटनाहरू षड्यन्त्रपूर्वक मारिएर राखिएको पनि पाइयो जस्तै एउटा अमरपुरको घटनामा पनि पहिला ह्याङ्गिङ केस भनेर गयो मान्छे फिर्ता भयो आखिर श्रीमानले मारेको भन्ने कुरा खुल्यो हामीले उज्याल खबर मार्फत त्यो कुरा बाहिर ल्यायौँ त्यसपछि त्यो मान्छेहरूले जेलमा गएको अवस्था छ आत्महत्या केसमा अलिकति गम्भीर भएर लाग्नु भएको छ अफको लाग्नु पर्ने निश्चय पनि हामी लागिरहेका छौँ र लागिरहने पनि छौँ प्रेमजी यसमा कुनै पनि आत्महत्याको केसमा हाम्रो सिम्पली चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो भर्डिक्सन चाहिँ अन द स्पट चाहिँ कुनै पनि प्रहरले गरेर फलाउन यस्तो गरे हो उस्तो गऱ्यो भने हाम्रो आफ्नो भडक्छन् अथवा हाम्रो राय हाम्रो दिँदैनौँ त्यसमा चाहिँ किन राय दिँदैनौँ भन्दा कुनै पनि घटना चाहिँ घटेको छ चा, त्यो घटना चाहिँ के केही कारणले चाहे स्वयं चाहिँ आफूले घटाएको होस् चाहे अरूबाट चाहिँ घटित भएको होस् त्यो हुनसक्छ भनेर कुनै पनि प्रहरीले त्यहाँ मुजुल्क गर्न जाँदाखेरि यो कारणले घटेको भनेर भन्दैन त्यस ताकि भोलि घटनालाई चाहिँ अनुसन्धानलाई चाहिँ बाधा नपरोस् र त्यो बाधा नपर्ने हिसाबले आफूले सम्पूर्ण चाहिँ कागज कानुनी प्रक्रियाहरू कागजी प्रक्रियाहरू पुऱ्याइसकेपछि हाम्रो आफ्नो आफ्ना प्रोसेसहरू छन् पोस्टमार्टमका रिपोर्टहरू छन् त्यसले लिआएका कुराहरू र त्यही शरीरमा देखिएका कुराहरू चाहिँ किनभने त्यो पनि विशेषज्ञले चाहिँ हेर्ने कुराहरू र हामीले चाहिँ विशेषज्ञ भनेको चाहिँ ती शरीरको हेर्ने कुराहरू भनेको चाहिँ डक्टर साहब हाम्रो चाहिँ चिकित्सकहरू हुनुहुन्छ र चिकित्सकहरूको त्यहाँ राय पनि लेखिएको हुन्छ र त्यसको चाहिँ साथसाथै साइड बाई साइड हामीले के गर्छौँ भने हाम्रो आफ्नो अनुसन्धानलाई पनि हामीले अगाडि बढाएर त्यसको चाहिँ नियुक्तिहरू चाहिँ हामी पुग्छौँ प्रहरी दिवसको अवसरमा जिल्लावासीलाई अन्तिममा यो अब प्रहरी दिवसको अवसरमा यहाँहरूको चाहिँ सहयोग सधैँ सद्भाव र सहयोगलाई चाहिँ अगाडि बढिरहेको छ न सबैको चाहिँ सहयोगबाट यहाँहरूले दिने चाहिँ जुन हाम्रो चाहिँ भावना चाहिँ सकारात्मक के सोचको कारण यहाँहरूले लिइदिने ती सकारात्मक भएर चाहिँ सोचिदिने चाहिँ कारण चाहिँ प्रहरी अगाडि बढ्न सकेको छ र आगामी दिनहरूमा पनि यहाँहरूबाट योभन्दा बढी सहयोग चाहिँ प्रहरीलाई प्राप्त हुनेछ र यहाँहरूको सहयोगबाट चाहिँ गुल्मी प्रहरीले चाहिँ गुल्मी जिल्लाभरि शान्ति सुव्यवस्था कायम राख्न चाहिँ सफल रहनेछ र त्यसको लागि चाहिँ यहाँहरूलाई यहाँहरूको सहयोगलाई म हार्दिक अपिल गर्दछु र साथसाथै नजिकदै गएको हाम्रो चार दिपावलीमा श्रभ्य तरिकाले मनाइदिनु हुन मदिरा रही जुवा नखेलिकन पटाकाहरू चाहिँ नपड्काइकन यस्ता किसिमको कानुनले चाहिँ वर्जित गरेका कार्यहरू चाहिँ नगरिकन मनाइदिनु हुन चाहिँ म हार्दिक अपिल गर्दछु र चाहिँ साथसाथै दिपावलीको शुभकामना दिन पनि चाहन्छु प्रेमजी धन्यवाद हाम्रो पनि शुभकामना महत्त्वपूर्ण समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद धन्यवाद प्रेमजी